मनका भावहरू छता छुल्ला बनेर रचना पानीले प्यास तिनै अजर अमर अजर अमर सृजनाहरूमा हामी आवाज भर्नेछौँ कार्यक्रम मेरो रचनामा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 एकान्तमा याद आउँदा अन्याय यसै रुन्छु अचेल एकान्तमा याद आउँदा अन्याय यसै रुन्छु अचेल जति टाढा रहे पनि तिम्रै तस्बिर छुन्छु अचेल कस्तो केही छ खबर मेरो के बताउँ र तिमीलाई कस्तो केही छ खबर मेरो के बताउँ र तिमीलाई मुटुभित्रै हुन्छौ तिमी ठुकटुकेमा सुन्छु अचेल एकान्तमा याद आउँदा अन्याय यसै रुन्छु अचेल मेरो मनको प्रिय मान्छे मेरो मनको प्रिय मान्छे आँखाभरि खेल्छौ तिमी मेरो मनको प्रिय मान्छे आँखाभरि खेल्छौ तिमी कहिले हाँस्छु कहिले रुन्छु तिम्रे यादमा हुन्छु अचेल जति टाढा रहे पनि तिम्रै तस्विर छुन्छु अचेल कसले देख्छला कसले बुझ्ला दिल जलेको मेरो व्यथा कसले देख्ला कसले बुझ्ला दिलजलेको मेरो व्यथा तिमी बिना पीडा मनको आँसुले नै धुन्छुआचेल जति टाढा रहे पनि तिम्रै तस्बिर छुन्छुआेल तिमी हाँसे संसार आँस ओटमा मुस्कान राख्नु सधैँ तिमी हाँसे संसार हाँस ओटमा मुस्कान राख्नु सधैँ सातौँ जन्म तिम्रे बनु यस्तै सपना बुन्छुआ चेल एकान्तमा एक याद आउँदा अन्याय यसै रुन्सुआ चेल जति टाढा रहे पनि तिम्रै तस्बिर छुन्छुआ चेल जति टाढा रहे पनि तिम्रे तस्बिर छुन्छुआचेल स्त पस्यो माया पिति सिमा बिरसन तिम्रे लै जो जो बन नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका अनन्य मित्र रिजन केसीसँगै मसु तपाईँकै के साहित्यिक मित्र दिपेन्द्र सुनिराख्नु भएको छ रेडियो अर्पन एक सय चार थप्लो पाँच मेगाट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट लाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ प्रिय मित्र कार्यक्रममा रचनाको व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको बिहान 9 बजेको नेपाल वाणी समाचारपछि करिब करिब दस बजीसम्म यो बसाइँ बस्नको लागि आउने गर्छौँ यो बसाइँमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरूलाई वाचन गर्ने गर्छौँ तपाईँकै गीत तपाईँकै कथा तपाईँकै कविता हाइकु साहित्यको सबै फुलहरू फुल्छन् कार्यक्रम मेरो रचनाको यो बारेमा तपाईँ पनि आफ्ना रचनाहरू पठाउन चाहनुहुन्छ साहित्यमा कलम चलाउनुहुन्छ रचनाहरू कोर्नुहुन्छ भने रचना कार्यक्रम मेरो रचनाको ठेगानामा पत्राचार गर्न सक्नुहुनेछ पत्राचारको लागि ठेगाना कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघ हर्ष रत नगर एक बकुला चौक चितवन त्यसै गरी तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल गर्नको निम्ति आरजे दीपेन्द्र वान टू थ्री एट जिमेल डट कममा गएर आफ्ना इमेल तपाईँले पठाउनुभयो भने अवश्य पनि तपाईँको रचनाहरू मका आइपुग्नेछन् त्यसै गरी फेसबुक युज गर्नुहुन्छ प्रयोग गर्नुहुन्छ भने त्यो फेसबुकमा पनि आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ www.facebook.com डब्लु डट फेसबुक डट कम स्ल्यास मेरो रचना डट फाइभलाई सर्च गर्नुहोस् तपाईँले आफ्ना रचनाहरू त्यहाँ मेरो रचनाको फेसबुक पेजमा पनि पोस्ट गर्न सक्नुहुनेछ र तपाईँको रचनाहरू मका आइपुग्नेछन् प्रिय मित्र यो बसाइँलाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा एकै सुनेर साथ दिन सक्नुहुनेछ जुन समयमा तपाईँलाई जुन बेला पाएको पर्छ जुन बेला भ्याउनुहुन्छ त्यही बेलामा डाउनलोड गरेर पनि तपाईँले सुन्न सक्नुहुनेछ डाउनलोड गर्नको निम्ति तपाईँ जान सक्नुहुने साची सपानी सा नेपाल डट ब्लक गरी मोहन बिहानी डट रेडियो अर्पण डट ब्लग स्पोर्ट डट कमबाट पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ आज पनि तपाईँकै रचनाहरू मेरा पोल्टाभरि छन् तपाईँको रचनाहरूलाई म क्रमशः अगाडि जोड्दै जाने नै छु शु। सुरुवातमा मैले एउटा गजलबाट आजको साहित्यिक ढोकालाई उघारेको थिएँ यो बसाइँलाई उघारेको थिएँ एकान्तमा याद आउँदा अन्याय सिन्छु अचेल जति टाढा रहे पनि तिम्रै तस्विर छुन्छु अचेल के कस्तो छ खबर मेरो के बताउँ तिमीलाई मुटु भित्रै हुन्छौ तिमी ढुकढुकीमा सुन्छु आजेल। एकान्तमा याद आउँदा अन्याय सी रुन्छु अचेल जति टाढा रहे पनि तिम्रै तस्विर छुन्छु अचेल जति टाढा रहे, रहे पनि तिम्रै तस्विर छुन्छु अचेल निकै सुन्दरचना रहेको थियो आफ्नो मायालुको त्यो याद आउँदा अन्यायसै आँसु झरेका कुराहरू अनि रुनु परेका बाध्यताहरू समेटिएको थियो रचनामा त्यसै आफ्नो त्यो प्रियसीलाई सम्झिराख्दा त्यो प्रियसीको तस्विर आँखामा भएका कुराहरू आँखामै अल्झिएका कुराहरू हुँदैथ्यो अनि तिमी हाँसी संसार हाँस त्यो ओँठको मुस्कानहरू कहिले पनि नलुकाउन ै सातौँ जन्म तिम्रो बन्ने सपना मैले बुनिराखेको छु भन्ने कुराहरू हुँदै थियो रचनामा यो रचनालाई पठाउनु भएको थियो पृथक सुशील वियोगी अर्थात् उहाँको नाम सुशील वन जाडे हो र अर्घखाँची नेपाल उहाँको घर र हाल मरूभूमिको छातीबाट यो रचनालाई पठाउनु भएको थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि पृथक सुशील बियोगीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना यो बसाइमा रहेर मैले वाचन गर्न पाइरहेको त्यसै गरी अर्को रचनालाई गाड़ी जोड्छु दिप मिलन रुद्रपुर रूपन्देही हालदोहा कतार हुनुहुन्छ उहाँ उहाँको रचनालाई गाड़ी जोड्छु यो समयमा उही दुखा उही पीडा अझै यही त छ उही दुःख उही पीडा अझै यही तन्मा छ मन बेची पाइँदैन जब धनमा छ कसै गरी सकिएन मेटाउन याद उनको कसै गरी सकिएन मेटाउन याद उनको अलिकति आँखामा छ अलिकति मनमा छ मन बेची पाइँदैन खुसी छ अब घर फर्किएर बगाउँछु पसिनामा अब घर फर्किएर बगाउँछु पसिनामा यही भन्दा कयौँ गुना खुशी मेरो वनमा छ उही दुःख उही पीडा अझै यही तन्म छ महँगीले छाती किची सासै फेर्न दिन्न भन्छ महँगीले छाती किची सासै फेर्न दिन्न भन्छ तर पनि बाँच्ने मुहा सबैजना जन्म छ मन बेची पाइँदैन खुसी जब धन्म छ आमा तिम्रो सयचोटी चुटी भोटु लाको दिन आमा तिम्रो सय च्याटीचोटी भोटो बनाए लाको दिन सम्झँदैमा सोच्ने गर्छु खुसी बालापनामा छ उही दुःख उही पीडा यही तन्मा छ मन बेची पाइँदैन खुसी जब धनमा छ उही दुखा उही पीडा अझै यही तन्मा छ निकै सुन्दरचना आफ्नो त्यो पीडा अनि त्यो दुखा अझै तन्मा बाँकी बसेका कुराहरू अनि मन बेचेर कहिले पनि खुसी नपाउने कुराहरू त्यो धनमा मात्रै सीमित रहेर कहिले खुसी नहुने कुराहरू हुँदै थियो रचनामा अनि त्यो बाल्यपलाई सम्झिएको रचना अनि आफ्नो आमाले जन्म आमाले त्यो भोटो सिलाएर लगाएको सम्झनाहरू समेटिएको थियो रचनामा निकै सुन्दरचना यो सुन्दरचनाको लागि लान्जीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर रचना पठाउनु भएको लागि त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा सेलकर पाखरि तामाङ देउराले नुवाकोट उहाँको घर हाल अबुधाबी युएमा बस्नुहुन्छ उहाँ र उहाँको रचनालाई पनि अगाडि जोड्छु यहीँ सधैँभरि तनावमा छ जिन्दगी यहीँ सधैँभरि तनावमा छ जिन्दगी फेरि बाँच्नै पर्ने दबावमा छ जिन्दगी घर छोडेर मुक्लान पसेको धेरै भयो घर छोडेर मुक्लान पसेको धेरै भयो अझै पनि उस्तै अभावमा छ जीवन फेरि बाँच्नै पर्ने दबावमा छ जीवन अति प्यास बोकी बगिरहेछन् मन अत्रै त प्यास बोकी बगिरहन्छ मन लाग्दैछ नदीकै बहावमा छ जीवन फेरि बाँच्नै पर्ने दबावमा छ जीवनमा पिरहरू पिएर म पिरहरू पिएरै जिन्दगी चलाउँछु म पिरहरू पिएरै जिन्दगी चलाउँछु देख्दिनँ कहिले शराबमा छ जीवन ए सधैँभरि तनावमा छ जीवन फेरि बाँच्नै पर्ने दबावमा छ जीवन फेरि बाँच्नै पर्ने दबावमा छ जीवन निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि सेलकर पाख्री तमाङजीलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा रचना रहेको छ यसलाई पठाउनु भएको हो बादल शर्मा व्यास दश दमौली तनहुँदेखि पठाउनु भएको हो उहाँको रचनालाई पनि अगाडि जोड्छु वर्षौँदेखि गरिब मार्ने हर हरकत हरबार भयो शान्ति खोज्दै आन्दोलन बारम्बार भयो किन कसरी सुज्ने कोही नहुँदै यहाँ आँखा अगाडि उठी घरबार भयो शान्ति खोज्दै आन्दोलन बारम्बार भयो गरिबलाई लुटे खानेहरूको जमानत बढेपछि गरिबलाई लुटे खानेहरूको जमात बढेपछि लुचा ल, लाफंगा लाफङ्गा चोर डाँकाहरूको दरबार भयो शान्ति खोज्दै आन्दोलन बारम्बार भयो अझै सहँदैछौँ त्यो हामी अन्याय थिए सन्ततिहरूको सामन्तीहरूको हेरा हाम्रै रगतले रातो नि तिनीहरूको तर, भयो शान्ति खोज्दै आन्दोलन बारम्बार भयो सत्य कहिले सामु आएन लुट्ने महान भए तिनकै कानुन तिनकै अदालत तिनकै आखबार भयो शान्ति खोज्दै आन्दोलन बारम्बार भयो शान्ति खोज्दै आन्दोलन बारम्बार भयो निकै सुन्दर रचना बादल शर्माजीलाई पनि यो सुन्दर रचनाको लागि धेरै धेरै धन्यवाद छ त्यसै अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा जिएम दिपु दिपेन्द्रको रचना रहेको छु खोले देखि पठाउनु भएको रुकुमदेखि उहाँले उहाँको रचनालाई अगाडि जोड्छु सम्झिरहन्छु यहाँ तिमीलाई बारम्बार जस्तो समझी... छु यहाँ तिमीलाई बारम्बार जस्तो तिमी सम्झदै भन्छौ फेरि औजार जस्तो मुटु गिलो भएको छ तिमीलाई सम्झि सम्झी मुटु गिलो भएको छ तिमीलाई सम्झि सम्झियो मन पनि लाग्दैछ त्यतै फरार जस्तो तिमी सम्झदैन भन्छौ फेरि औजार जस्तो धन्न होला यो मन छ पवित्र गङ्गा जस्तै जस्तो तिमी देखिन्छौ कुनै कलाकार जस्तो सम्झिन्छौ यहाँ तिमीलाई बारम्बार जस्तो अभाव छ त मलाई एउटै तिम्रो अभाव अभावमा छ त ति मलाई एउटै तिम्रो अभाव अरू सबैमा लाग्छु सदाबहार जस्तो सम्झन्छु यहाँ तिमीलाई बारम्बार जस्तो गर्छौ भने माया गर कुनै शङ्का नलि गर गर्छौ भने माया गर कुनै शङ्का नलि गर होइन भने नबनाऊ माया व्यापार जस्तो सम्झन्छु यहाँ तिमीलाई बारम्बार जस्तो तिमी सम्झदैनौ भन्छौ फेरि औजार जस्तो सम्झन्छु यहाँ तिमीलाई बारम्बार जस्तो सम्झन्छु यहाँ तिमीलाई बारम्बार जस्तो निकै सुन्दरचना यो सुन्दरचनाको लागि जिएम दिपु दिपेन्द्रजीलाई पनि धेरै धेरै धन्यवाद प्रिय मित्र यो बसाइँमा रहेर अर्को सुन्दर आवाजलाई साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सुन्दै होला। बगैँचामा सुन्दर फुल फुल्दै थियो मेरो बगैँचामा सुन्दर फुल फुल्दै थियो मेरो हजुरसँग खुसीहरू घुल्दै थियो मेरो बगैँचामा सुन्दर फुल फुल्दै थियो मेरो हजुरसँग खुसीहरू खुल्दै थियो मेरो जोडिएर नाता जुनी जुनीसम्मको जोडिएर नाता जुनी जुनीसम्मको जिन्दगीको पहिचान खुल्दै थियो मेरो बगैचा में सुंदर फूल फुल्दी मेरे दैवपनी आज कति नुस्तुरी बनो दैव पनि आज कति निष्ठोरी बन्यो संसार हेर्नलाई नयनहरू डुल्दै थियो मेरो बगैँचामा सुन्दर फुल फुल्दै थियो मेरो हजुरसँग खुसीहरू खुल्दै थियो मेरो नेत्र अविरलजीको रचना सँगसँगै पुन स्वागत गर्न चाहन्छु कार्यक्रम रचनाको बसाइँ तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचनाको बसाइमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरूलाई वाचन गर्ने गर्छौँ आज पनि सोही क्रममा हामी जुटिराखेका छौँ तपाईँका रचनाहरूलाई वाचन गरिराखेको छु मैले तपाईँ पनि आफ्ना रचनाहरू पठाउन चाहनुहुन्छ भने कार्यक्रम मेरो रचनाको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु यो समयमा हरिहर कणेलजीको रचना सपालले अर्घखाँचीदेखि पठाउनु भएको हुँ यो रचनालाई उहाँले उहाँको गजललाई अगाडि जोड्छु विन्ती छ सरकार विदेश नपठा विन्ती बि छ सरकार विदेश नपठा छोडेर घरबार विदेश नपठा पसिन बगाउँछु आफ्नै माटोमा दे मलाय रोजगार विदेश नपठा बिन्ती छ सरकार विदेश नपठा सोचेको कामधाम धाम दाम छैन विदेशमा सोचेको काम छैन विदेशमा रुँदैछन् हजार विदेश पठा बिन्ती छ सरकार विदेश पठा बुढा हुँदा सत्तामा विकास रोकियो बुढा हुँदा सत्तामा विकास रोकियो अब युवा अघि सर विदेश नपठा छोडेर घरबार विदेश नपठा टाउको दुख्ला पेट दुख्ला नेताहरूको टाउको दुख्ला पेट दुख्ला नेताहरूको तबा खोजलन उपचार विदेश पठा. विन्ती छ सरकार विदेश नपठा छोडेर घरबार विदेश नपठा छोडेर घरबार विदेश नपठा हरि कडेलजीको रचनालाई मैले वाचन गरेँ यहाँ निकै सुन्दर रचना यो सुन्दर लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यस्तै गरी अर्को रचनालाई अगाडि जोड्छु म यो समयमा यो रचनालाई पठाउनु भएको हो देवराज भन्तना अब बाजीको रचना छ उहाँको रचनालाई गाड़ी जोड्छु सम्बन्ध भनेको खास हुनुपर्छ सम्बन्ध भनेको खास हुनुपर्छ सँगै सा, साथमा विश्वास हुनुपर्छ सा। अवश्य पनि सम्बन्ध भनेको खास हुनुपर्छ सधैँ साथमा विश्वास हुनुपर्छ सा, मन सधैँ मनसँग नै भेटिन्छन् मन सधैँ मनसँग नै भेटिन्छन् दुरीमा धरती आकाश हुनुपर्छ सँगै साथमा विश्वास हुनुपर्छ अरे यार चोट कसलाई पर्दैन अरे यार चोट कसलाई पर्दैन तर मायाको आभास हुनुपर्छ सम्बन्ध मनको चाहना माया हुँदा दुई मनको चाहना माया हुँदा सदैव मुटुमा बास हुनुपर्छ सँगै साथमा विश्वास हुनुपर्छ म रुदा हँसाउने जसरी नै म रुदा हँसाउने जसरी नै मेरी मायालु बिन्दा सुनुपर्छ सँगै साथमा विश्वास हुनुपर्छ बिहे छिटो नगर्नुको कारण यही हो बिहे छिटो नगर्नुको कारण यही हो सधैँ स्वास्नीको अपवास आसपास हुनुपर्छ सधैँ साँच्नेको आसपास हुनुपर्छ सम्बन्ध भनेको खास हुनुपर्छ सँगै साथमा विश्वास हुनुपर्छ सम्बन्ध भनेको खास हुनुपर्छ निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि देवराज भन्ताजीलाई पनि धेरै धेरै धन्यवाद छ निकै सुन्दर रचना उहाँको र वास्तव पनि हो हामीसँग विश्वास भएन भने त्यो खास भएन भने अवश्य पनि भनिन्छ नि संसार विश्वासमा अडिएको छ मायामा अडिएको छ त्यो विश्वास तपाईँहरू ममाउनुपर्छ अवश्य पनि हाम्रो सम्बन्ध अझै नजिक हुन्छ र सम्बन्ध त्यो गाढा भइरहने नै छ निकै सुन्दर रचना आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना वाचन गर्न पाइरहेको मैले यो बसाइमा रहेर त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु कोमलनाथ रिमाल साधुराम भनेर लेख्नु भएको छ नाङ्ले भारे पाँच हाल युएई दुबईमा हुनु छ रचनालाई अगाडि जोड्छु मैले गलत पाइला चाले नजानेर गल्ती गरेँ मैले गलत पाइला चालेँ नजानेर गल्ती गरेँ खराब रुजे असल फाले नजानेर गल्ती गरे। बिसको बोर्डमा विषय फल्छ यसै भने दुनियाले बिसको बोटमा विषय फल्छ यसै भने दुनियाले अमृतको बोटै ढालेँ नजानेर गल्ती गरेँ मैले गलत पाइला चालेँ नजानेरै गल्ती गरी, मिठो भन्नु गुलियो हो भन्ने मैले सुनेको थिएँ मिठो भन्नु गुलियो हो भन्ने मैले सुनेको थिएँ तरकारीमा चिनी नजानेर गल्ती भयो गरेँ मैले गलत पहिला चालेँ नजानेर गल्ती गरेँ मुटु काप्ने जाडो थियो न कसैले न्यानो दियो मुटु काप्ने जाडु थियो न कसैले न्यानो दिउ आगो ताप्ने घरे बाली नजानेर गल्ती गरी खरब, खराब खराब रोजे असल फाली नजानेर गल्ती गरे कोमल मन कठोर भयो र त साधु जेलमा गयो कोमल मन कठोर भयो र त साधु जेलमा गय। बीश्मा, गयो इखो विषमा विष मनमा पाले नजानेर गल्ती गरेँ मैले गलत पहिला चाली नजानेर गल्ती गरेँ खराब रोजी असल फाली नजानेर गल्ती गरेँ निकै सुन्दर चना कोमलनाथ रिमाल साधुरामजीलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर चनाको लागि त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा लक्ष्मण भन्तना श्रीजीको रचना छ गोर्खा घर हाल उहाँ अबुधाबी युएमा हुनुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्छु पत्थर पुजेरी यहाँ कुकरमा छेक्ने भे पत्थर पूजे यहाँ कुकर में छेक्ने भे पूजी रहुंगो भगवान भेटने भे तेरह मेरे मत भो ख मन मनपात अलिकति किन्थे म कसले बेच्ने भे पत्थर पूजे यहाँ कुकर में भेटने बाँच्नै पर्छ भन्नेले मृत्यु दिन्छ उपहार मुटु सुम्पिन्छ किन मनसँग खेल्ने भई, पत्थर पुचेर यहाँ कुकरमा छिक्ने भए यो संसार कस्तो हुन्थ्यो मान्छेले मान्छे चिने बे बैचने आफैले थ्याक्ने भई, पुजिरहन् त्यत त्यही ढुङ्गा भगवान् भेट्ने भए घरि घरि मान्छेले एन किन हेर्छ एर्चा, हेर्छ र घरिघरि मान्छेले एन किन हेर्छ र यदि अनुहारसँगै चरित्र देख्ने भए पत्थर पुजेर यहाँ कुकरमा भेट्ने भए पुजिरहन्थे त्यही ढुङ्गो भगवान भेट्ने भई पत्थर पुजेर यहाँ कुकरमा छिक्ने भई लक्ष्मण भन्थना श्रीजीले यो रचना पठाइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रिय मित्र यो वसायौँ र अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सँगै रहनुहोला He is referred to as the question from the ुथी तिम्रा जति भुल भने पनि गाचलुथी तिम्रा खा झन् खुल्न गरौने तिमीले गएको रुधी प्रिय मित्र अब वहीं सुमधुर सांगी आवाज संगसंगे हमी कार्यक्रम को अंतअर आईस अब यो पर्च बसई बाट उठन पर्चिन जी सुने साथ दिन भेडियो में इंटरनेट में सब प्रति आभारी रहे र रचना पठाएर सहयोग गर्नु हो तपाईँ सर्जक सबैप्रति आभारी रहेँ र मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र रिजन प्रति आभार प्रकट गर्दै तपाईँकै मित्र म दिपेन्द्र पनि ओझेल पढ्न चाहन्छु सिटिन्छु हस्त नमस्कार तथा